नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज खनाल स्थानीय समाचार विस्तारमा लामखुट्टीको टोकाइबाट हुने औँलो रोगको उच्च जोखिममा चितवनको भरतपुर नगरपालिका तथा गुन्जनगर र मेगोली गाविस रहेका छन् जिल्ला जनस्वास्थ्य कार्यालयमा मङ्गलबार आयोजना भएको औँलो उन्मूलन सम्बन्धी कार्यक्रममा सु जानकारी दिएको हो औँलोको जोखिम नभएको गाविसमा पहाडी गाविस चण्डी भन्ज्याङ र कावले मात्र रहिका जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिनुभयो उहाँका अनुसार जिल्लाका बिस गाविस औँलोको जोखिम युक्त र तेह्र गाविस कम जोखिममा रहेका छन् जिल्ला जनस्वास्थ्य कार्यालयले गरेको परीक्षणमा यो वर्ष जिल्लाका अडतिसजनामा औँलो रोगको जीवाणु देखिएको छ सरकारले सन् दुई हजार नेपालबाट औँलो उन्मूलन गर्ने कार्यक्रम बनाएको छ त्यसैले लामखुट्टेको टोकाइबाट जोगिन जनस्वास्थ्य कार्यालयले सर्वसाधारणलाई अपिल गरेको छ औँलोको जोखिममा रहेका गाविसहरूमा किटनाशक विषादेयुक्त सुपानेट झुल नि शुल्क वितरण गरिन थालिएको छ यो वर्ष चार र अघिल्लो वर्ष बाह्र गरेर कुल सोह्र गाविसमा झुल वितरण भएका छन् सोहीको समीक्षाका लागि जनस्वास्थ्य कार्यालयमा कार्यक्रम राखिएको थियो ग्लोबल फन्डको सहयोगमा नेपाल सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मलेरिया नियन्त्रण कार्यक्रमलाई सञ्चालन गरेको छ त्यसका लागि झुल वितरण गर्न पिएसआई नेपाल नामक संस्थाको संस्थाले जिम्मा पाएको छ पिएसआईले स्थानीय तहमा वितरण गर्ने जनकपुरमा रहेको ग्रामीण विकास आधार आरडिएफलाई छनौट गरेको छ आरडिएफले चितवनमा झुल वितरण गरिएको हो जिल्ला जनस्वास्थ्य कार्यालय मार्फत झुल वितरण गर्नुपर्ने गाविस निर्धारण हुन्छ यो वर्ष खैरनी गाविसको ओडा नम्बर चारसहित अयोध्यापुरी कल्याणपुर गर्दी पटियानी गाविसमा किटनाशक विषादयुक्त सुपानेट झुल वितरण गरेको आरडिएफका चितवन संयोजक लुलाराज तामाङले जानकारी दिनुभयो खैरनीका अरूवडामा गत वर्ष नै झुल वितरण भएको थियो खैरनीमा चार हजार पाँच सय तिरानब्बे ऐद्यापुरीमा छ हजार सर, नौ सय एकतिस कल्याणपुरमा चार हजार गर्दीमा सात र पर्टेनीमा आठ गरेर कुल 31609 हजार थान झुल वितरण गरेको संयोजक तामाङले बताउनु सामूहिक बलात्कारको अभियोगमा पक्राउ परेका पाँचजनालाई चितवन जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ असार आठ गते भरत प्रचारमा सामूहिक बलात्कार गरेको भन्दै पीडित महिलाले नौ गते जिल्ला प्रहरी कार्यालय चितवनमा ओजुरी दिएपछि यिनीहरू परेका थिए अदालतले भरतपुर चारका सरोज बाबु श्रेष्ठ सुशील बाबु श्रेष्ठ वीरेन्द्रनगर चारका गोविन्द अर्याल सप्तरीका सन्तोष प्रसाद चौधरी र चितवनकै कुमरोजका ईश्वर ढुङ्गानालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो न्यायाधीश भोलानाथ चौलागाईको एकल इजलासले यस्तो आदेश दिएको हो सिद्धवम जिल्लाका सरकारी कार्यालयहरूमा निकासा भएको कुल रकमको 25 प्रतिशत रकम असार महिनामा मात्र खर्च भएको छ मुख्य रूपमा विकास निर्माणका काम गर्ने कार्यालयहरूले बरसात को समयसंगे हतार काम सक रकम निकासा लीक पाइय से कोष को तथा लेखा निंत्रण कार्यालय भरतपुर ने जानकारी अनुसार पंचानब्बे करोड़ तिरसठी लाख पचपन्न हजार रुपया असार महीना में मच आर्थिक वर्ष भर में तीन अरब नब्बे करोड़ छब सोलह लाख तिरपन्न हजार रुपैया खर्च चा जिसमदे चालूतर्फ दुई अर्ब तिरानब्बे करोड़ उन्नाइस लाख तेईस हजार रुँजीग तर्फ छियानबे करो संतानब्बे लाख उन्तीस हजार रुपैयां खर्च का प्रमुख कृष्ण प्रसाद भंडारी ने बताभ जिला का गत आर्थिक वर्ष में अर्ब बाह करोड़ बावन लाख तैत्तीस हजार रुपैयां अख्तियारी चितवनको विकट वाल्मिकी आश्रम क्षेत्रमा रहेको बस्तीमा सोलर वितरण गरिएको छ चितवन निकुञ्ज पारिरहेको माडीको गर्दी गाविसको वाल्मिकी क्षेत्रमा जिल्ला विकास समिति चितुवनले सोलार प्यानल वितरण गरेको हो जिल्ला विकास समिति सहरी विकास कार्यालयको एक टोली पुगेर अठार सेट सोलर प्यानल वितरण गरिएको छ स्थानीय तेह्र घर सुकुम्बासी बस्ती एक प्रहरी कार्यालय तथा तिन मन्दिरमा सोलार प्यानल जडान गरिनेछ प्रत्येक सोलर प्यानलबाट तिनवटा बत्ती जडान गरिनेछ उक्त क्षेत्रमा पुग्न सुगम मार्ग नहुँदा त्यस क्षेत्रका बासिन्दाहरू अन्धकारमा बस्न बाध्य छन् यस्तै यस क्षेत्र खानेपानी यातायात स्वास्थ्य तथा शिक्षाको पहुँचबाट टाढा रहेको छ नेपालबाट सहज प्रवेश नहुँदा टोली भारतीय भूमिको प्रयोग गरी उक्त क्षेत्रमा पुगेको हो सोलर वितरण कार्यक्रममा का चितवनका प्रमुख जिल्लाधिकारी नरेन्द्रदाथ शर्माले यस ऐतिहासिक पुरातात्विक तथा धार्मिक महत्त्व बोके पनि ओझेलमा परेको भन्दै विकासका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो नेपालको सामुदायिक क्याम्पसहरूको शैक्षिक स्तर विकास तथा दक्ष जनशक्ति निर्माणका लागि प्रस्तावित पब्लिक विश्वविद्यालय बनाउन आन्दोलनको विकल्प नभएको प्राध्यापकहरूले बताएका छन् नेपाल पब्लिक क्याम्पस सङ्घले रोकिएको प्रक्रिया अगाडि बढाउनका लागि पनि दबावमूलक आन्दोलन आवश्यक रहेको जनाएको छ हिजो चितवनमा पत्रकार सम्मेलन गर्दै नेपाल पब्लिक क्याम्पस सङ्घका केन्द्रीय अध्यक्ष डाक्टर ईश्वर गौतमले चितवनमा केन्द्रीय कार्यालयको लागि प्रस्ताव गरेकाले चितवनका नागरिक समाजको अगुवाईमा दबावका कार्यक्रम आवश्यक भएको बताउनुभयो उहाँले सरकारले अत्यावश्यक मानेको विश्वविद्यालयका लागि ध्यान नदिएको भन्दै दबाव सिर्जना गर्न चितवनवासीलाई आग्रह गर्नुभयो पत्रकारहरूले सोधेको जिज्ञासामा सङ्घका सल्लाहकार चिरञ्जीवी श्रेष्ठले नेपालको शैक्षिक हिस्सा नै पब्लिक क्याम्पसले ओगटेको भन्दै यसतर्फ सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो तिर बिच समय सकारात्मक भए पनि सरकार र योजना आयोगकै कारण फाइल रोकेको प्राध्यापकहरूले बताएका छन् विगत वर्षमै यो क्याम्पसको केन्द्रीय कार्यालय चितवनको दियालो बङ्गलामा खुलाउने सहमति भइसकेको छ सरकारले बजेटमा कर्मचारीको तलब भत्ता बढाएपछि संस्थागत विद्यालय शिक्षक युनियन इष्टु चितोवनले पनि शिक्षक कर्मचारीको तलब वृद्धि गर्न माग गरेको छ जिल्ला शिक्षा कार्यालय र प्याप्सन चितवनलाई सात बुझे माग पत्र बुझाउँदा तलब वृद्धिको माग गरेको हो संस्थागत विद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूलाई रितपूर्वक नियुक्तिपत्र प्रदान गर्नुपर्ने शिक्षक एवं कर्मचारीको तलब सरकारी स्केलअनुसार हुनुपर्ने प्रत्येक त्रैमासिक अन्त्यमा बक्युता तलब अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने शिक्षक कर्मचारीको पैसाका सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने माग गरेको छ मागपत्रमा सरकारले बढाएका अठार प्रतिशत तलब र एक हजार भत्ता शिक्षकहरूलाई तत्काल व्यवस्था गर्न माग गरिएको इस्टु अध्यक्ष विष्णुहरि थापाले बताउनु भएको छ पवित्र तीर्थस्थल देवघाटधाम जाने गेट भरतपुर को आंपटारीमा देघाट चिनाने होर्डिंग बोर्ड राखी धार्मिक क्षेत्र देवघाटमा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले जिल्ला विकास समिति चितवन देवघाट सप्तगण्डकी विकास तथा वातावरण संरक्षण समिति र चितवन पर्यटन विकास समितिले संयुक्त रूपमा होर्डिङ बोर्ड राखेको हो चितवनका स्थानीय विकास अधिकारी तिलक पौडेलको सक्रियतामा होर्डिङ बोर्ड राखेको हो देवघाट जाने तीर्थालु भक्तजनले देवघाटको बारेमा जानकारी नहुँदा समस्या हुने गरेको गुनासो गरेपछि सरकारवाला सबैको संयुक्त पहलमा होर्डिङ बोर्ड राखिएको देवघाट सप्तगण्डकी विकास तथा वातावरण संरक्षण समितिका अध्यक्ष टङ्कनाथ पौडेले जानकारी दिनुभयो देवघाट धामको धार्मिक क्षेत्रको विकास र वातावरण संरक्षण गर्ने उद्देश्यले स्थापित देवघाट सप्तगण्डकी विकास तथा वातावरण संरक्षण समितिले स्वच्छ सफा हराबह हराभरा देवघाट भन्ने नाराका साथ अहिले काम गरिरहेको छ भरतपुर अस्पतालमा संसारमा ल्याइएको सशुल्क क्लिनिकबाट आवश्यकताअनुसारको सेवा नपाएको सेवाग्राहीले गुनासो गरेका छन् भरतपुर अस्पतालमा आएका बिरामीहरूलाई सेवा दिने उद्देश्यले से संसारमा आएको सो क्लिनिकमा दुई बजेदेखि मात्र टिकट पाउने हुँदा बिरामीहरू मर्कामा परेका छन् भरतपुर अस्पतालले दिने सरकारी सेवातर्फको टिकट बिहानको समय नै बन्द पछि आउनेहरूलाई टिकटको लागि दुई बजेसम्म कुर्नुपर्ने भएकाले समस्या भएको बिरामीहरूको भनाइ भरतपुर अस्पतालले अस्पतालमा आएका बिरामीहरू फर्कन नपरोस् भन्ने उद्देश्यले ज्येष्ठ सोह्र गतेदेखि सशुल्क क्लिनिक सञ्चारमा ल्याएको थियो सरकारी अस्पतालले यसरी पैसा तिरेर उपचार गराउने प्रणाली सञ्चारमा ल्याएको प्रति छन् पैसा तिरेर त निजी अस्पतालमा पनि उपचार गराउन पाइन्छ भन्दै नबलफ्रासीबाट उपचारका लागि भरतपुर अस्पताल आउनुभएकी मिनो घिमिरेले आर्थिक कमजोर हुनेलाई समस्या पर्ने गरेको बताउनु भयो चितुवनमा भाद्र दस गति हुन लागेको मिस एरोमा चितुवन दुई हजार तेह्रको मङ्गलबार पहिलो चरणको अडिसन सम्पन्न भएको छ करिब चालिसजना प्रतियोगिता प्रतियोगी सहभागी भएको सो अडिसनबाट जम्मा अठारजना प्रतियोगीहरूलाई अन्तिम चरणमा लगिने आयोजक मन्जरी ग्रुपले जानकारी दिएको छ मङ्गलबारको अडिसनमा प्रतियोगीहरूले विभिन्न प्रतिभाहरू प्रस्तुत गरेका थिए विभिन्न क्षेत्रका दुईजना निर्णायकले अडिसन लिएका थिए मन्जरी ग्रुपले मङ्गलबारको अडिसनमा छुटिएकाहरूलाई आगामी साउन आठ गति मध्याह बाह्र बजे फेरि अर्को अडिसन सञ्चालन गर्ने जनाएको छ त्यस्तै प्रतियोगितामा फर्म भर्न इच्छुक रहेका अन्य मापदण्ड पुगेका युवतीहरूले पनि साउन सात गतिसम्म फारम भर्न पाउने व्यवस्था गरेको आयोजकले बताएको छ अन्तिम प्रतियोगिताको लागि पैँतिसजना युवतीहरूले मिस एरोमा चितवन्न दुई हजार तेह्रको लागि प्रतिस्पर्धा गर्नेछन् चलचित्र पत्रकार सङ्घ चितुवन शाखामा नयाँ नेतृत्व चयन भएको छ अध्यक्षमा श्यामराज विश्वकर्माको नेतृत्वमा नौ सदस्यीय कार्यसमितिको चयन गरेको छ उपाध्यक्षमा रमेश छतिज सचिवमा रवि अधिकारी सहसचिवमा सागर ढुङ्गाना कोषाध्यक्षमा श्याम गिरी सदस्यहरूमा ज्ञानेन्द्र तामाङ सञ्जित छेत्री सन्दीप भट्ट सुदन नेपाली रहेका छन् चलचित्र पत्रकार सङ्घ केन्द्रबाट चितवन आएका केन्द्रीय उपाध्यक्ष प्रदीप नेरौला कोषाध्यक्ष सुमन दाहाल सदस्य कुबेर गिरिको टोलीले नयाँ कार्य समिति चयन गरेको हो पेन्टर मजदुरहरूको मङ्गलबार सम्पन्न भेलाले अखिल नेपाल पेन्टर मजदुर सङ्घ रत्नगर नगर समिति गठन गरेको छ बेलाले काशीराम भुजालको अध्यक्षतामा नौ सदस्यीय समिति गठन गरेको हो समितिको उपाध्यक्षमा राजेन्द्र पौडेल सचिवमा नारायण चौधरी सहसचिवमा नेत्र राज चौधरी र कोषाध्यक्षमा देपेन्द्र चौधरी रहेका छन् यस्तै सदस्यहरूमा नवराज खड्का कुमारी महतो भरत खड्का र सीता गोडारी रहेका छन् कार्यक्रममा सङ्घका जिल्लाध्यक्ष अमित जोशी इन्चार्ज सङ्गम केसी जिल्ला उपाध्यक्ष कृष्णबहादुर तामाङ लगायतको उपस्थिति रहेको थियो सिदोनको देवघाटमा निर्माणाधीन खानेपानी योजनाको ट्रान्सफर्मर चोरी भएको छ दुई लाख रुपियाँमा खरिद गरेको ट्रान्सफर्मर सोमबार राति चोरी भएको देवघाट धाम खानेपानी उपभोक्ता समिति भनपाएको देवघाटका अध्यक्ष राजकुमार अधिकारीले बताउनुभयो ट्रान्सफर्मर चोरी भएपछि योजना नै अलपत्र परेको छ करिब दुई घरधुरीलाई गर लक्षित गरी खानेपानी योजना निर्माण गरिएको हो क्याम्पाचोरमा भएको कोकाकोला अन्तर विद्यालय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा हिजो सिद्धवन उच्च मावि भरतपुर भी विजयी भएको छन् जनप्रिय पब्लिक स्कुललाई तिन शून्य गोलान्तरले हराउँदै सिद्धुवन उच्च मावि विजयी भी भएको हो प्रतियोगितामा चितवनका विभिन्न दस विद्यालयले सहभागिता जनाएका छन् खेलका संयोजक राजेश राम श्रेष्ठका अनुसार प्रतियोगितामा सरकारी र निजी विद्यालयको सहभागिता रहेको छ नक आउट पद्धतिमा खेलाइने खेल आगामी दस गते सम्पन्न हुनेछ आज बालकुमारी उच्च मावि र एडभेन्चर बोर्डिङ भरतपुर बीच खेल हुनेछ साउन तिन र चार गते दुई दुईवटा खेल हुनेछ साउन तिन गते सत्यम जेबियर्स र पञ्चकन्या उच्च मावि र गुरुकुल शिक्षा सदन र लक्ष्मी उच्च माविबीच खेल हुने प्रतियोगिताका सा, सह संयोजक नारायण ढकालले जानकारी दिनुभयो साउन चार गते सनराइज स्कुल विरुद्ध एसओएस स्कुल र सिर्जना बोर्डिङ विरुद्ध बालकुमारी कन्या उच्च मावि खेल्नेछन् अब पालो अर्पणजनावाजको अर्पणजना आवाजमा हाम्रो प्रश्न छ हावातालमा गोलमेच सम्मेलन गरे त्यसले मुलुकलाई झन विवादमा लग्ने फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको भनाइप्रति तपाईँको विचार के छ यी कुरा ठिकै हो बि व्यक्तिगत बोली र से सबै मिलेर सहमति खोज्ने कि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 पालो ट्राफिक खबर को नारायणगढ़ बीरगा सड़क खंड खुला नानगढ़ मोगलिन काठमंड पोखराम नानगढ़ सड़क खंडलास प्रिंट रत्नगर एक मोबाइल नंबर अंठानब्बे पचास एकसटी सात सौ तिरचाली